हे गोविन्द हे माधव हे दामोदर अब कहिले दर्शन पाउने हामीले भनेर व्याकुल भाइर हुन थाले गोपिकाहरू लोक लज्जा पनि बिर्से कसले के भन्न हाम्रो आँखामा आँसु देखेर भनेर हामी भनेर जाऊ कहिले आउँछौ छोडेर जाँदैछौ हामी भनेर कैले आउँछौ यो हाम्रो मनको रथलाई छोडेर काठको रथ त्यो के राम्रो लाग्यो यो हाम्रो मन के राम्रो ुँदै छौँ छोडेर जाँदै छौँ हामी सबै रुँदै छौँ छोडेर जाँदै छोड़े जागा तिमी को आगाले मिने हामीले पुऱ्याउँछौ वंश राजाको उद्धार गर्छौ सु हामीहरूलाई प्यारे कैले सु श्री वृन्दवन बिहारी हालको यसरी सबले घेरा हालेका थिए कहिले आउने अब कहिले दर्शन दिने भनेर सब त्यहाँ व्याकुलबाट पल्टिएका थिएँ जब प्रभुले आज्ञा हो हेर व्रजका मेरा प्रेमीहरू हो म संसारमा सब थो गर्न सक्छु मेरा प्रेमी भक्तलाई म कहिल्यै बिर्सिन सक्दिनँ म सम्झ्यो कि तुरन्त उपस्थित हुनेछु मेरो हृदयमा सधैँका लागि तपाईँहरूको स्नान छ स्थान छ र तपाईँहरूको हृदयमा म सदा रहनेछु याद गरू कि म उपस्थित हुनेछु केही लोक कल्याणका कार्यहरू बाँकी छन् मेरो जिम्बामा मैले आफै बनाएका कार्यहरू ती सब मैले पुरा गर्नु त त्यसको लागि म टाड़ा होइन टाड़ा भए जस्तो मात्रै हुँदैछु पिर नमान्नु कसैले पनि म सधैँ याद गरू कि साथमा हुनेछु भनेर भगवानले सान्वना दिनुभयो अनि ती बाटो घेर बसेकाहरू बाटोमा पल्टेकाहरू सब बाटो दिन तयार भए श्री श्री भक्त भगवान को, सीहरू भएर हेरिराखेका थिए अस्त्रपूित नेत्रले अलिक पहरेसम्मन्त रथको ध्वजा देखिँदै थियो त्यसैलाई हेर्दै रहे रथको ध्वजा पनि देखिनँ बन्द भयो अनि धुलो उड्दै थियो त्यसैलाई हेर्दै रहेँ धुलो उडेको बिन देखिन छोडेपछि अनि आफ्नो मनलाई बज्र तुल्य बनाएर जसै तसै फर्केर आफ्नो आफ्नो ठाउँतिर गए बालसकाखाहरू त्यस्तै व्याकुल थिए व्रजका अरूभक्तहरू अरु त्यतिकै व्याकुल थिए समस्त व्रजमण्डल सम्पूर्ण रोदनमा भरिएको थियो त्यस्तो भएर सब व्याकुल थिए त्यहाँ भगवान्को रथ अघि जुन जुन गाउँहरूबाट जुन जुन नगरहरूबाट भएर भगवान्को यात्रा अघि बढो ती ती गाउँका ती ती नगरहरूका भक्तजनहरू आउँदै प्रभुको आरती उतार्दै पुष्पृष्टि गर्दै जय जयकार मनाउँदै गरे सर्वत्र भगवान कृष्णका गुणानुवाद गाइँदै थिए मथुराको नगरी द्वार ठाउँमा त्यो द्वार नगरद्वार जहाँ थियो नगरको प्रवेशद्वार त्यहाँ पुगेर अक्रो रथ रोप्नुभयो र त्यहाँनिर गोपन्धुहरूसहित भगवानलाई निवासको प्रबन्ध गरिहाल्थ्यो कृष्ण बलदेवलाई त्यस ठाउँमा भगवानले लगेर रथ रोकेर अक्रुरजीले हात जोडेर भन्नुभयो प्रभु मेरो कुटिया पनि एकचोटि यी चरणले पावन बनोस् हजुरको सवारी होस् मेरो कर करजोरी बिन्ती छ स्वीकृत होस् मेरो प्रार्थना भन्नुभयो अक्रजीले भगवानले भन्नुभयो अक्रुरजी नहम् मया नि तीर्थानी नदेवा अृशिला मया त्यही पोन तेरो कालेन देव साधव सज्जनहरू त दर्शन मात्रले तारिदिने पावन बनाइदिने हुन्छन् अरू तीर्थहरू जङ्गम तीर्थ स्थावर तीर्थ जङ्गम तीर्थको रूपमा सन्तहरू नै मानिन्छन् स्थावर तीर्थ भनेको कहीँ नचल्ने नडल् नडुल्ने नघुम्ने हुन्छन् एकै ठाउँमा रहिरहन्छन् त्यहाँ धाएर जानुपर्छ सन्तहरू हजुरहरू जस्ता त जङ्गम तीर्थमा गरिने हुन्छ दर्शनाथेव साथ दर्शन पाउन साथ कल्याण गरिदिने हुनुहुन्छ त्यसो हजुर जस्ताकैमा त म जाने म अवश्य आउँछु तर पहिला मैले मथुराका मुख्य मुख्य कार्य गर्नु छ ती सम्पन्न गरेर अनि आउँछु भन्नुभयो भगवान्ले र त्यसपछि भगवान् अब बिस्तारो बिस्तारो मथुराको शोभा पनि हेर्दै बडो सुन्दर मङ्गलमय त्यस बेला सजाएर राखेको बडे बडी स्वर्णका कपाटहरू भएको खा ती स्वर्णका बडे बडे खापाहरू भएका झ्यालहरू थिए जटित बडा सुन्दर चमचमाउँदा बडे बडे ढोका विशाल विशाल खापा तिनीहरूद्वारा मथुरा नगरीलाई सजाइएका थियो स्वर्णका पूर्ण कलशहरू राखेका थिए द्वारद्वारमा बन्धनहरू तोरणहरू पताकाहरू फहराइराखेका थिए त्यस्तोमा अरू, अरू, अरू गोपबन्धहरूलाई त्यहीँ राखेर रा। वृद्ध गोपहरूलाई त्यहीँ राखेर रा। बलदेवजीका साथमा भगवान नगरको शोभा हेर्न भनेर अघि बढ्नुभयो बडा सुन्दर रमणीय त्यो मथुराको नगरी मथुरा नगरीको त्यो स्वरूप भगवान श्री कृष्ण बलदेव मथुरा सवारी संवाद मात्रले समस्त का निवास गदगद्रीकृष्ण गद बलदेव को श्री कृष्ण्वनि बढ़ते थे गुंजित भैया थे अलिपर पुगे धोबी आए लुगा धोए को दरबार तीर जी परिचय देव नो तो मंस को धोबी हूं अरे लुगा लिया एक दुईवटा लुगाहरु हामीले पहिरिना हुन्छ भनेर भन्दाखेरि त्यो बडो झर्केर गहार गुहरिया गोठाला कहीँ तिमीहरूले पहिरिने हो नि लुगाहरू भनेर त्यो गरिदियो बलदेवजीतिर मुस्कुराएर भगवान् कृष्णले भन्नुभयो बलदेवजी चिन्नुहुन्छ यसलाई चिन्यासु कृष्ण तिम्रो राम अवतारमा यस विचराले तिम्रो हातबाट मर्ने अलिअलि रहर गरेको होइन रावण मर कुम्भकर्ण मर यसको पनि ठुलो रहर तिम्रो हातबाट मर्ने तर जुन दिन राम रावणको अन्तिम युद्धको क्षण थियो त्यसै दिन चाहिँ यसलाई कहीँ खटाएको थियो रावणले यो भित्र अन्तै परो त्यो दाउ लागेन यसको त्यस कारणले तिम्रो हातको स्पर्श मात्र चाहन्छ केही पर्दैन तिमीले गर्नुभयो यसलाई स्पर्श गरिदेऊ यसको उद्धार हुन्छ त्यो धन्य धन्य हुन्छ भनेर कुलदेवजीले भन्नुभयो भगवान् कृष्णले त्यसको मस्तकमा मस्तकमा यसो स्पर्श गरिदिनु त्यसका शरीरबाट तिमी हातमा प्रकट भयो भगवान् कृष्णमा भिलिनु भयो त्यसपछि सवारी अघि बढ्दै गयो र अब एउटा सु सुदामा नाम गरेका माली बडा भक्त त्यही राजमार्गसँगै जोडिएको बडो सुँगर बगैँचा थियो सुदामा माली को आएर हात जोडेर प्रभु मेरो बगैँचामा एकैछिन राज होस् मेरो जीवन सफल बनाइदिनुहोस् भनेर हात जोड्न लागे भगवान् कृपापूर्वक त्यस दिनको माली ती मालीको बगैँचामा गइदिनु भयो सामान्य चटाइ जो मिल्दथ्यो आफूसँग जो थियो त्यसैमा विराजमान गराए सुदामा मालीले अनि आफूले बनाउने गरेका सुन्दर सुन्दर पुष्पमालाहरू बनाएर लिएर आएर प्रभुलाई माल्य अर्पण गरी गरिकन माला अर्पण गरी गरी पूजा सम्मान गरे सुन्दर मगमग बास्न चन्दन तयार पारेर प्रभुलाई तिलक लगाए चरणमा पूजन गरे अनि जो आफूसँग मिल्दथ्यो फलफुल कन्द मुल थियो भगवानलाई अर्पण गरे प्रभुलाई भोग लगाएर आनन्दित पारे आफू स्वयम्मा आनन्दित भए प्रभुले सुदामा मालीलाई धन्य धन्य तुल्याएर फेरि राजमार्गमा निस्केर यात्रा अघि बढाउनुको अलि पर पुगेपछि त्रिवक्र नाम गरे कि ठाउँ बाङ्गी कुब्जा सामु परिन् हातमा चन्दनको कटोरी लिएर कंसको दरबारतिर जाँदै थिइन् ओहो पुरुषोत्तमको आगमन मैले घोटेको यो चन्दन त प्रभुहरूलाई पनि त कृष्ण बलदेवलाई भनेर त्यो चन्दनले पूजा गरिन् भगवान्का चरण कमलमा तिलक लगाई लगाइदिइन् भगवानले विचार गर्नुभयो मेरो नाम श्याम सुन्दर त्रिलोक सुन्दर भन्छन् मलाई यी बिचरी यस्तै तिन ठाउँ वाङ्गी रहेछन् यिनलाई पनि सुन्दरी किन नबनाइदिउँ भनेर भगवानले एक पाहुले पाउ दाबेर हातले कमर समातेर दायाँ हातले चिउँडो समातेर तान दिएको त हेरिरहँ जस्तै भएन भगवान् तारिफ गर्न लाग्नुभयो देख्यो तिमी त्रिवक्रा होइनौ अब हेर आफ्नो स्वरूप कस्तो छ त्रिवक्रा पनि कुब्जा पनि आफ्नो स्वरूप हेरेर आफै दङ्ग परि राखिदिने यति सुन्दरी भएँ म धन्य श्याम सुन्दर तवन नै श्याम सुन्दर भन्दै गदगद भाइन हात जोडेर भन्न थालेन् प्रभु मेरो कुटियालाई पावन कहिले गराइदिने भगवान्ले अघि अब कुब्जे तिम्रो प्रार्थना पनि पुरा हुन्छ तिमी आफ्नो पूजा अर्चनाको जो रहर राख्दैछौ त्यो सब पुरा गर्न सक्दछौ पहिला मलाई मथुराका मुख्य कामहरू सम्पन्न गर्न देऊ भनेर तिनलाई सान्वना बक्स भगवानले र त्यसपछि भगवान अगी बढ्दै जानुभयो धनुष यज्ञको व्यवस्था गरेको थियो परशुरामका सम्पर्कबाट त्यो धनुष ल्याएको कंशले ल्याएर धनुष यज्ञ त्यसै बहनाले उसले बनाएको थियो र त्यस धनुषलाई जसले उठाएर प्रत्यन्त चढाउँछ त्यो वीर मानिनेछ भनेर त्यस्तो शर्तमा धनुष राखिया थियो भगवान् धनुष यज्ञको स्थल सोध्दै जानुभयो कहाँ चाहिँ राखिया धनुष कहाँ त्यो धनुष भन्दै रखबारीमा बसेकाहरूले कृष्ण बलदेवलाई यता होइन यता होइन उता पर पर जाऊ उता जाऊ उता अगाडि बढ भनेर भन्दैथे केको अगाडि बढ्ने कहाँ छ धनुष त्यो चाहिँ भन न भन्दै भगवान् भित्र जानुभयो र त्यसलाई करेन बामेन सलिलम धृतम सज्यम चिमिसेण पश्यताम बाया हातले बडो आसानी साथ जस्तो एउटा मत्त मतङ्गज हात्तीले उखुको दण्डालाई लाक्रालाई जसरी आसानीसँग लिन्छ त्यसै गरी भगवानले आफ्नो बायाँ हातले त्यस धनुषलाई उठाउनु भयो र दायाँ हातले त्यसलाई खिचेर ताँदो चढाउने उनले त्यसमा दुई टुप्प पारिदिनु भयो भयङ्कर आवाज आयो कंस त झस्क्यो त्यसको आवाज सुनेर यति झस्क्यो कि उसले लागेको हरे यो केको आवाज हो भनेर आफ्नो अङ्गरक्षकहरूलाई सोध्न थालो यो के को आवाज आसपास रहने छेउछाउ गएर सबैले भने त्यसपछि त अब त्यो सुनेदेखि धनुष हाँचिएको धनुषिएको कहाँ भाँचियो धनुष भनेर सोध्न थालो महाराज यहीँ मथुरामा कसले भाँच्यो कृष्णले अनि कृष्ण आइपुगे कृष्ण मात्र होइन बलदेव पनि आइपुगेका छन् महाराज त्यो सुनेर ऊ त एकदम हतास मयो अब त अब चाहिँ भने मेरो सङ्कटका दिन आएछन् भन्ने भएर उपाय भयभभत भयो अब त दीर्घ प्रजागहरू भित हो एकदम निद्रा पनि राम्रो पर्दैन डराएको छ मन पाकेको छ एकदम तर तरका दुष्ट देख्न थालो ऐनामा जान्छ अनुहार हेर्न खोज्छ कहिलेकाहीँ दुई दुईवटा अनुहार देखिन्छन् कहिलेकाहीँ टाउकै देखिँदैन त्यस्तो त्यस्तो देख्न थालो त्यसपछि फेरि यसो क्या हो त मामला भनेर छातीमा हात राखी हेर्छ यसो धुकधुकीतिर छामी हेर्छ मामला सिद्धि जस्तो छ है अब दुँग भन्छ धुकधुकीको दुँग आवाजै थाहा हुँदैन उसलाई अनिखेर बाहिर हेर्छ यसो बाहिरतिर हेर्दाखेरि सम्पूर्ण रुखहरू रु। पहेँलपुर सुनै सुनली बनाए जस्ता दृश्यहरू देखिन्छन् सपना देख्छ कस्ता कस्ता भयङ्कर भनेदेखि नाङ्गो भएको छ गदामा चढाएर छ तेल मर्दन गरेर दक्षिण दिशातिर कुदिराख्या छ यस्ता यस्ता दुर्निमित्त दुर्दृश्यहरू देख्न थालो सपनामा पनि अब भने अब मुस्किल रहेछ भन्ने ठानु अब, अब, अब, था अब जिउनु बहुत मुस्किल रहेछ मेरो शक्य छ मेरो जिन्दगी भन्ने अर्थ लगाउनु थालो हाततिएर भगवान् त्यसरी धनुष हाँचेर आउनुभयो र जुन ठाउँमा अरूलाई विश्राम दिए त त्यही ठाउँमा आइपुग्नुभयो त्यो रात्रि विश्राम गर्नुभयो र भोलिपल्ट बिहान फेरि बलदेवजीलाई लिएर जानुभयो त्यो रङ्गमञ्चमा